ुढामा जडता घोटी बुटा गुफामा पशुता पोखी, गुफा पोखी। प्रिय म तिमीलाई भेट्न हिँडेको सँगमा एउटा हिमालय बोकी सम्झिन्छ्यौ तिमी यो त्यो हिमालय जहाँ प्रतिबिम्ब छ मेरो अन्तर पक्का छ मलाई यो त्यो हिमालय जहाँ प्रतिबिम्बित कवि भैरवर्याल आजभन्दा पचास वर्ष अघिको कविताबाट आजको उद्गारको उठान गयौं 2022 सालमा एकाडेमीले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो कवि भैरव अर्यालले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवको इतिहासले आधा शताब्दी नागिसकेको छ भैरवर्यालकै कविताबाट आजको उद्घारको उठान गर्नुको सन्दर्भ हो यस वर्षको राष्ट्रिय कविता महोत्सव कार्यक्रम उद्घार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी मिन वज्राचार्य र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछ अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्घारमा यस वर्षको राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूकै कविताहरू जस्ताको दुई हजार बाइस सालमा कवि भैर वर्थम हुनुभएको थियो प्रथम कविको थिय। कविताको अर्को अनुच्छेद साबार बोलु तिम्रै सोरमा सुशेली मिलाइ मैले सुशेली मिलाइ मैले समाजको गरे शिलान्यास यही छेउछाउमा फुलाउन चाहे मानवताको लाली गुरास यही छेउछाउमा फुलाउन चाहे मानवताको लाली गुराँस सिर्जनाको एउटा रथिम म सारथी तिमीलाई खोज्दै आए सिर्जनाको एउटा रथी सारथी तिमीलाई खोज्दै आए यही हिमालयको किरण पुजमा तिमीलाई मैले खोज्दै आए यही हिमालको किरण पुजमा तिमीलाई मैले खोज्दै आएँ हामीले पनि राष्ट्रिय कविता महोत्सवको इतिहास खोज्दै जाँदा भैरव अर्यालसम्म पुग्यौं आजभन्दा पचास वर्ष अघिको कविताबाट आजको उद्गारको उठान गऱ्यौं यस वर्षको राष्ट्रिय कविता महोत्सवमा महोत्तरीका मणिराज सिंह प्रथम हुनुभयो भने नुवाकोटका पुरूल अम्साल द्वितीय हुनुभयो त्यसै गरी तृतीय तीनजनामा अर्घाखाँचीका असीम सागर सिन्धुपाल्चोकका त्रिलोचन आचार्य र मोरङ्की कवि मंजू श्रिगिरी तृतीय हुनुभएको छ यस वर्षको राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत सबै कविहरूलाई हार्दिक बधाई दिँदै एकैचोटि स्वागत गरे मैले यहाँलाई कार्यक्रम उद्गारमा कविता माथि कुरा पनि गर्छौ कविता कविताको शीर्षक बठुको जवाएर स्वाभिमान माछाको टाउको सित देश टोकी खानेहरूले कालसर्पको यज्ञ कुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर कलिला नानीहरूलाई उृङ्खल इन्द्रिनी आफ्नै चोखो वैंस साटिएको हो समेत हुने छैन शब्दहरू नबुझिने गरी जब हल्लाले तातिनेछ बजार उचाल्दै आफ्नै खप्पड र नलिहार बिउ पुर्खाहरू मसान भत्काउँदै उचाल्दै आफ्नै खप्पड र नलिहार बिउ तिने छन् पुर्खाहरू मसान भत्काउँदै नदीहरू उफ्राउँदै घुगुती बासुती गर्नेछन् सूर्यको छातीमा त्यतिखेर हो त्यतिखेर सूर्य चन्द्र अङ्कित अटल झण्डामा टल्काउँदै खुकरीको धार चट्याङहरू खेती गर्न तम्सनेछन् आस्था र विचारको एक टुक्रा भोकसित नुन खोर्सानी टोक्दै मुरकुटा भुइँचालो आँखामा बाँस माग्दै हेरेका सपनाहरू काठ कुट पारेर जुनको शीतनसित तारेर खानेछ नयाँ बिहानी उल्टोबाट कखरा घोकाइनेछ बबुाहरूलाई उल्टोबाट कखरा घोकाइनेछ बबुाहरूलाई टाउको खाने निहुमा पटक पटक सुत्केरी हुनेछ वैशालु घाम घाइते सम्भावना बोकेर बिरोध जुलुस निस्कने हाँसर को भाले बा हिड़ने मध्यान्हम शिउर उचा विरोध जुलूस निस्कने हाँसर को भालेह बांच मध्यान्हम शिउर उचा ते बखत हो तेस बखत भूत रर्तमान च्यापे नापी रहने समय तेस बखत भूत रर्तमान च्यापे नापी रहने समय लोकतंत्र को अस्मिता धन्यवाद मणिजीको लोकतन्त्रको अस्मिता सुन्यौं मणिजीलाई बधाई धन्यवाद यो कवितामाथि पुरस्कृत कविहरूको भनाइ पनि त केही होला निजीको म कविताको त्यस्तो धेरै समालोचक पनि होइन म चाहिँ एकदमै विशुद्ध पाठक हुँ कविताको कहिले काहीँ कविता कोर्छु यो एउटा प्रक्रिया हो प्रक्रियामा कोही अगाडि कोही पछाडि हुन्छन् एउटा दौड जस्तै हो त्यसमा भाग लिएसी कसैको कविता तुच्छ छ कविता कसैको कविता चाहिँ उत्कृष्ट छ भन्नुको केही अर्थ छैन किनभने एउटा प्रक्रियामा सबैजना गइसके पछाडि त्यो प्रक्रियालाई मान्ने भनेर चाहिँ प्रतियोगितामा भाग लिइसकेपछि आफ्नो आफ्नो कविता आफूलाई राम्रो लाग्छ र हामी कहाँ समस्या चाहिँ के छ भने अरूको कवितालाई अलिकति राम्रोसँग हेर्न नसक्ने दृष्टिकोण हामी तमाम कविहरूमा छ हामीले दोषी त्याग्नुपर्छ यो हामीले कविता चाहिँ कस्तो छ त उहाँको कविता राम्रो छ उहाँको कविता राम्रो छ बोरेजिरी भनिहाल्न यो कवितामा बिम्ब प्रतीकहरूबाटै धेरै कुरा बताइएको छ र लाग्छ त्यो बिम्ब प्रतीकबाट छिचोलेर त्यसको भावसम्म पुग्नलाई फेरि दोहोऱ्याएर हेर्नुपर्छ र गहन छ मैले यही भन्न सक्छु असिमजी हजुर कवि उहाँको कविता मलाई एकदम उत्कृष्ट लागेको भावका दृष्टिले पनि गहन छ र त्यसमा बिम्ब प्रतीक जसरी खेल्नु भएको छ त्यसले सोच मग्न एकदम बनाउँछ एकपल्ट उहाँले त्रिलोचन सरले भन्नुभयो दुबारा पढ्न नपरिकन त्यसले धराइदिँदैन आफैले बनाएको घरले थिचेर छाड्नु भएपछि मैले घर छाडे आफैले बनाएको घरले थिचेर छाड्नु भएपछि मैले घर छाडे घरमै छुट्यो आमाको काख प्रियाको आलिंगन, छोरीको मुस्कान भकारीको धान कुन्यौको मकै गहुँ आलु फापर र गुन्द्रुक छोडियो साथ भन्ज्याङ र चौतारीहरूसँग साथी र दौतरीहरूसँग बाबु हुनुको कर्तव्य लोग्नी हुनुको दायित्व र सन्तान हुनुको धर्म निभाउन बन्दगीमा राखेर बाको जिउनी लालमुर लगाएर राजधानीका पानाहरूमा मैले छाडेको हु माटो भित्ता जस्तै वर्तमान र मुटु भक्कनी नै बोकेर सुन्दर भविष्य खोज्दै बादलका थुम्का थुम्की माथि सिलगाडी सँगै उडाएर सपनाहरू आइपुगेको छु तातोरमा बाको चित्ता जले झै जलिरहेछन्पनाहरू बालुवाको सहरमा न आमाको आँसुले शीतल पार्न सक्यो जलेको मन न प्रियाको प्रेमले मलम लगाउन सक्यो दुखेको छातीमा न छोरीको मुस्कनले भुलाउन सक्यो पीडाको पहाड घरि घरि आइरहेछ भुइँचालो चा हल्ला सपनाको घर र भत्काउन खोजिरहेछ विश्वासको पर्खाल सपना फुलाएर फर्किनु छ आफ्नै माटोमा सपना फुलाएर फर्किनु छ आफ्नै माटोमा गर्नु छ लडी बुढी पाखाहरूसँग जहाँ श्रम रोपेर उमार्नु छ खुसी सिप रोपेर फुलाउनु छ सिर्जना आफै बलेर देखाउनु छ बल्ल छाडेका जुनकिरीहरूलाई फर्किँदा सँगै लैजानु छ आमाको लागि ओखती प्रियाको लागि राहतो फरिया छोरीको सुखद भविष्य र जतनले सङ्घालेका सुन्दर सपनाहरू धन्यवाद घर फर्कने सपना सुन्दर कविता सुनाउनुभयो पुरु लमसालजीले द्वितीय हुनुभयो उहाँको कविता त एकाडेमीको हलमा पनि सुन्नुभएको थियो स्टुडियोमा पनि सुन्नुभएको छ पुरस्कृत कविहरूले पुरूको कवितामाथि केही बोलौँ उहाँको कविता सुन्दर छ अहिलेको समसामिक स्थिति र भुइँचालुले देशलाई पिरोलेको र त्यसपछि मान्छे कसरी विदेश जान्छन् हाम्रा नेपालीहरू हाम्रा एकदमै बोल्नु भएको छ मन छुने खालको छ मलाई त लाग्यो मलाई राम्रो लाग्यो मसँग समीक्षकको दृष्टिले हेर्ने आँखा मसँग छैन कविताले मलाई यो जुन पुरस्कृत गरिएको छ गत छ उचित छ भन्नु मलाई लाग्छ मैले पनि त्यही भन्न चाहे खास गरी भूकम्पले दिएका पीडाहरू अथा थे असीमित थिए तिनलाई उहाँले हरेक बिम्बबाट धेरै बिम्बबाट धेरै भावबाट प्रस्तुत गर्नुभएको छ र यो हाम्रो आम हामी सबै नेपाली समाजको एउटा अग्रणी भावना बोकेको कविता छ अब कविता सुनाउने पालो असीमजीको टेकु सुनाउँदा कविताको शीर्षक छ टेको चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर यति धेरै चर्किएका छन् कि घरका भित्ताहरू जहाँबाट छिरेको चिसो बतासले जहाँबाट छिरेको चिसो बतासले रातभर खोकिरहन्छ अस्ताउन लागेको बुढो घाम सिलिङमा चढेर सिलिङमा सिलिङमा चरेर जब माकुराले धुलो खसाल्छ चा, भुइँचालो भुइँचालो भन्दै रुन्छन् कराउँछन् चम्किन लाएका चिचिला ताराहरू त्यही घरको ऐनामा ओर्लिएर आधा हाँसिरहेछ जुन यो घरलाई भत्किन जोगाउन काँध थाप्ने दायित्व तिम्रो पनि हो मेरो पनि हो ठुलदाई केवल मेरो भन्दैमा घर आफ्नो हुँदैन कुनै पनि बेला भाँचिन सक्छ टेको टेको भाँचियो भने घर ढल्ने खतरामा मात्र होइन ढल्छ नै आफू धुरी खाबो बनेर टेको हटाउनु पर्नेमा हामी टेको थप्दै जाँदैछौँ आफ्नो घरलाई यसरी आफै धरापमा पार्दैछौँ म त्यो प्रत्यक्षमा छु बिना टेको उभिन सक्ने आत्मनिर्भर घर कहिले बन्ला भूकम्प प्रतिरोधक घर कहिले बन्ला लाग्छ टेको पनि यही दाउँमा छ कहिले यो घर ठल्छ र आँगन मेरो हुन्छ ठुल्दै बनिनकै लागि भत्किन लागेको हो घर तपाईँ झ्यालडोका तयार गर्नुहोस् म इटा छ रोडा बटुल्छु धन्यवाद सुन्दर कविता टेको शीर्षक बडो व्यङ्ग्यात्मक राख्नु भएको छ नि यो कवितालाई अब जसरी बुझ्दा पनि हुन्छ त्यो समालोचक दृष्टिकोणले मैले अघि नै भने त्यो आफ्नो आफ्नो बुझाइ हुन्छ तर जे होस् उहाँको कविताले समसामयिकता बोकेको छ कवितामा कला लेप्न सिपालु कवि भनेर असीम सागरलाई भन्छन् पाइनले कविता पढ्दाको माहौल चाहिँ कस्तो थियो होइन उहाँको त एकदम कविता पनि राम्रो शक्तिशाली स्वर पनि भन्ने कला पनि राम्रो त्यसकारण चाहिँ उहाँको त सधैँ राम्रो हो र यो कविता पनि निकै शक्तिशाली हो उहाँले टेको भन्नुभएको छ एउटा घरको लागि भन्नुभएको छ हाम्रो राष्ट्र नै यसरी टेकोमा हरेको छ त्यसकारण राष्ट्र नै कहिले स्वावलम्बी हुने कहिले त्यो हुने भन्ने चिन्ता पनि यो कवितामा एकदम प्रखरमा आएको छ त्यसकारण कविताको राम्रो विश्लेषण होइन मैले पनि त्यही भन्न खोजेको थिएँ उहाँको टेको एउटा घरमा मात्रै लगाएको टेको होइन यो हाम्रो देशमै लगाएको टेको हो र यो देशले नै टेको फेरवलम्बी उभिनलाई उहाँले कविता मार्फत जोरदार माग गर्नुभएको छ यस्तो राष्ट्रिय कविता महोत्सवहरूमा धेरै पटक भिड्नुभएका कविहरू हुनुहुन्छ यहाँ मणेजी कति वर्षदेखि भिड्नुभएको म पाँच पल्ट भइसकेको थिएँ सिलेक्सनमा परेको गुरुजी उनाउनु परेको त वर्ष भिड्नु भयो धेरै वर्ष अगाडिदेखि नै देखिरहेको दिएँ होला मैले आठ दस चोटि नै दिएँ होला त्यसरी दिँदा दिँदै पनि कविता पास गरेको थिएँ पहिलोपल्ट वर्ष भिड्नु भयो होइन नामको टेको कवि <laughs> <टेको लगाए। laughs> नाम हो भनेर चाहिँ एकाडेमीले पत्याए कविता त यहाँहरू लेखिराख्नुहुन्छ प्रतियोगितामा राष्ट्रिय कविता महोत्सवमा दिने कविता अलिकति फरक हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ किन भन्दा प्रतियोगितामा भेट्दै हुनुहुन्छ केही छ अभिमत के छ यहाँहरूको त्यो चाहिँ एउटा भनाइ मात्रै हो मलाई चाहिँ के लाग्छ भने कविता फरक यो चाहिँ फरक शैलीको कविता अथवा यो चाहिँ फरक बिम्ब बोकेको कविता भन्ने चाहिँ होला तर आफूले लेख्ने कविता यो चाहिँ एकाडेमीको एक लागि लेख्या यो चाहिँ अन्तर्राष्ट्रिय साहित्य समाजले गर्न लागि यो चाहिँ फलान साहित्यिक संस्थाको कम्पिटिसनमा लाए लेख्या भनेर कविता लेखिन्छ लाग्दैन म चाहिँ त्यसरी लेख्दिनँ अब अरू कविहरूले कसरी लेख्नुहुन्छ थाहा छैन म चाहिँ प्रतियोगिताकै लागि भनेर कविता लेख्दिनँ र म एकदमै कम कविता लेख्ने कवि पनि हुँ होइन म वर्षमा मुस्किलले पाँचवटा कविता लेख्छु होला यहाँ एक रातमा कविता किताब निकाल्ने कविहरू पनि हुनुहुन्छ यो देशमा होइन अनि म चाहिँ मुस्किलले वर्षमा पाँचवटा छवटा कविता लेख्छु त्यसकारण चाहिँ प्रतियोगिताकै लागि भनेर कविता लेखिनुपर्छ भन्ने पनि होइन र एकाडेमीले कविताको पुरस्कार लिँदैमा कवि भइन्छ भन्ने मान्यता पनि गलत हो म चाहिँ एकाडेमीमा किन एकाडेमीको कविता प्रतियोगितामा चाहिँ किन कविता बुझाउँछु भन्दाखेरि चाहिँ राज्यको एउटा जिम्मेवार निकाय अथवा राज्यको चाहिँ कोर्सले चाहिँ आयोजना गर्ने राज्यले आयोजना गर्ने एउटै मात्र कविताको कार्यक्रम भएर चाहिँ म चाहिँ हरेक वर्ष कविताको कार्यक्रममा चाहिँ कविता बुझाइरहेको छु म अरू काहीँ पनि मैले अहिलेसम्म अरू कुनै प्रतियोगिताहरूमा कविता बुझाएको छैन एकाडेममा चाहिँ म त्यो आधारले चाहिँ कविता बुझाउँछु त्यस कारण एकाडेमीले गर्ने कविता हुँदा नि होला पहिला एकाडेमीको कविताको इतिहासतिर नजाउँ हामी किनभने बाइस सालमा कसरी कविताको इतिहास सुरु भयो भन्नेतिर गएर अहिले अर्थ छैन तर के छ भने केही अलिकति केही फ्रेमिङ चाहिँ एकाडेमीको सुरुदेखि नै छ जुन चाहिँ त्यो एकदमै पुरातन फ्रेमिङ हो यो चाहिँ चेन्ज गर्नुपर्छ भन्ने लाग्छ एक सय पच्चिस शब्दको लागि सम्भवत ओकालत गर्ने मै मात्रै थिएँ एक डेमले एक सय पच्चिस शब्दको सीमा हटायो अब केही दायराहरू फराकिलो चाहिँ बनाउँदै गएको छ एक डेमले कुरालाई फेरि जोड्दै जाउँला अहिले फेरि अर्का कविको कविता सुना म नेपाली मन चोखो चोखो थुङ्गा गुरासको म चाहन्छु सधैँ खुल्न किल्लाभित्र स्वदेशको म चाहन्छु सधैँ फल्न श्रमदाना बनि यहाँ र चाहन्छु सधैँ बाँच्न म नेपाली भनी यहाँ बन्दै धौला गिरी उठ्ने पाल्दैछु चाहना मता फाल्न चाहन्छु आफैले आमाका वेदना व्यथा सुन बनी आफै म खोज्छु कलकलाउन मेची काली म दौडेरै चाहन्छु पहरादिन इनै मैदान पाखामा पसिना पोख्छु पोख्छु म आमाकै काखमा नाना सपना देख्छु देख्छु म पहाडको पिई पानी तराई फाँट जोत्छु म नपी हात सगलो नेपाली आठ रोप्छु म योद्धा अमर भक्तिको नाता तोड्न ना म मान्दिन भो कै यो यौ आफ्नो बाटो छोड्न म मान्दिन भो नुन तेलको लागि दास बन्न म मान्दिन बलभद्र महो जिउँदो लास बन्न म मान्दिन अभावका सबै ढाल्छु म अल्गा पहरा दरा चाहन्न कसै बन्न कसैको बिचरा बरा म मेरै हातले गर्छु माटो पाटो हरा भरा अन्नपूर्ण पनि हासुन भन्दैछु म वसुन्धरा बर्छ उद्यानको शोभा धेरै थुङ्गा फुलेर नै बालेथ्यौं क्रान्तिको राको भाई भाई मिलेर नै मिलाई हातमा हात अब कान्ति सजाऊला लेख बेसी तराईमा दिगो शान्ति सजाउला गरिबी दुख्छ हो भित्र गरिबी दुख हो भित्र छातीमा यो जतातता त्यो भन्दा बढी दुख्दैछन् सुस्ता र लिपुका कथा तैपनि मित्रता रोद्दै तै पनि मित्रता रोद्दै सीता अन्माउनी महु रोजी आकाश आस्थाको बुद्ध जन माउनी महु रोजी आकाश आस्थाको बुद्ध जन माउनी महु बुद्ध जन माउनी महु धन्यवाद म नेपाली छन्दोबद्ध सुन्दर कविता सुनाउनु भयो बता प्रज्ञा प्रतिष्ठानको यस्तो प्रतियोगितामा एउटा छन्दोबद्ध कवितालाई पनि पुरस्कार दिने यो परम्परा नै बसिरहेको छ के अरे है यो छन्द चाहिँ कोटामा होइन यो बाहिर सुनिएको कुरा हो अब कतिसम्म सही हो कतिसम्म गलत हो तर कविता पुरस्कृत हुनु परेको छन्द गध्ये भए पनि कविता पुरस्कृत हुन्छ एकाडेमीबाट खुसीको कुरा त्यही हो छन्दमा नाक राख्नु भएको छ त्रिलोचन्दीले र छन्द संकटमा छ भनेर भनिन्छ नि त्यस्तो लाग्छ अलि अलि सङ्कटमै हो कि जस्तो छ पहिला पहिला धेरै आउँथे छन्दबद्ध कविताहरू धेरै आउँथे हजुर अज, आठ दस वर्ष अगाडी, पन्ध्र बिस वर्ष अगाडि प्रायः छन्दकै कविताहरू बढी सुनिन्थ्यो त्यहाँ छन्दका कविता छन् पनि अहिले पनि आएछन् जति छन्दमा लेख्दाखेरि आफ्नो दायरालाई चाहिँ कठिन पर्छ खुल्ला लेख्दाखेरि त्यो पर्दैन होला त्यो भएर बढी साथीहरूका बढी कविताहरू त्यो आउँछ होला छन्दलाई अलिकति भाव ल्याउनलाई त्यो छन्दको शब्दहरूको दायरामा बसिकन भाव ल्याउनु पर्यो त्यो हुँदाखेरि अलिक गाह्रो पनि छ लेख्नलाई र हामी मैले चाहिँ निरन्तर छन्दमा लेखेर पनि राखेको छु अहिले चाहिँ एउटा कपन बानेश्वर भन्ने साहित्यिक पत्रिका छ त्यो साप्ताहिक छ यो चाहिँ छन्दमा एउटा स्तम्भ नै एउटा तैपनि मित्रता खोज्दै सीता अन्मा हुने मह रोजी आकाश आस्थाको बुद्ध जन्मा हुने मह सुन्दर लेख्नु भएको छ नि त्यो निर्णय गरेर कुनै कुनै हरफले छुन्छ होला पक्कै पनि त्यो भएर कविता पुरस्कृत हुने होला होइन राष्ट्रिय भाव चाहिँ कविताहरू थिएन भए शब्दी सुनाउनु भयो यहाँहरू गद्यमा लेख्नुहुन्छ छन्दमा लेख्ने प्रति केही भनाइ छ होइन मलाई छन्दमा लेख्न हुँदैन त्यो नियमहरू थाहा छैन मलाई वास्तवमा त्यसकारण म गद्यमा लेख्छु होइन छन्दमा गर्न सकियो भने त झन राम्रो त्यो नियमहरू जान्न सकियो त्यो छन्दको बारेमा जान्न सकियो भने त्यो पूर्व पनि गीत गजल लेख्ने असीम पनि गीत गजल लेख्ने मान्छे गीत गजलको नजिक नजिकै छन् त लय मिलाउनु पर्यो यसमा कुरा छन् होइन म पनि संस्कृत ब्याकग्राउन्डबाटै आएको मान्छे म पनि पहिला छन्दमा लेख्थेँ अहिले पनि कहिले काहीँ बहरमा गजलहरू लेख्छु छन्द लेख्नेहरूले नै छन्द बिगारेका हुन् भन्ने मलाई लाग्छ क्या किनभने जति साधना गरेर लेख्नुपर्ने कुरा हो छन्दमा त्यति साधना गरेर लेखिएन साधनाको कम गरे। साधना कमी भइसकेपछि आउटपुट कुनै पनि चिजको चाहिँ आउटपुट राम्रो नआइसकेपछि त्यो श्रोता दर्शकले त्यो मन पराउँछन् भन्ने छैन ना। छन्दक नाउँमा जे पनि चाहिँ यति र गति मिलाएर चाहिँ अनुभव कविता हुँदैन हो अहिले पछिल्लो समय छन्द बिग्रिनुको कारण चाहिँ त्यो हो तर के छ भने छन्दमा राम्रा लेख्ने कविहरू पनि छन् जस्तो यो कविता धेरै राम्रो छ यो कविता होइन धेरै बाहिर पनि छन्दमा लेख्ने कविहरू छन् तर छन्द किनभने छन्द बिगार्नुको छन्द चाहिँ अहिले पछिल्लो पुस्तामा छन्दप्रतिको मोह भङ्ग हुनुको कारण चाहिँ छन्दका जो पुरेतहरू छन् तिनले पनि बिगारे हुनु तृतीय कवि एकजना हुनुहुन्छ हामीसित मन्जु शिरेगिरी उहाँ चाहिँ रेडियो नेपालको स्टुडियोमा हुनुहुन्न उहाँ चाहिँ मोरङ विराटनगरमै हुनुहुन्छ टेलिफोनबाटै मेरो कविताको शीर्षक बाक्लो घुम ओढेर म नागरिक देश खोज्न निस्किएको छु कहिले सुइनेपालमा रुजिरहेको देख्छु मेरो देश कहिले अभावका चुल्हाहरूमा दुखिरहेको देख्छु कहिले याचनाका आँखाहरू सर्वत्र ओठ्याएर अपेक्षाका सुन्दर तलाउमा पौडी खेलिरहेको देख्छु कहिले देशलाई माया गर्ने मनहरूले दुखेको छाती सुनसुमाइरहेको देख्छु कहिले तालिम स्नेग र मेरो देशलाई रापहरू डिरहेको भिर र पहराहरूमा फुल् गुरासहरू खुसी फुल्दैनन् खुल्न त हिमालका छातीहरूमा खुल्छन् सौन्दर्य आकांक्षा खुल्दैनन् एउटा नागरिकलाई देश भन्दा ठुलो अरू के हुन्छ राष्ट्रियता भन्दा ठूलो अरू के हुन्छ सुन्दर मुस्कान बोकेका पलिला नानीहरूका कोमल पदचापसँगै यस बेला म भविष्य खोज्न निस्किएको छु अनुहारमा उदासीनता बोकेका बा आमाका निराश आँखाका ज्योतिरमय सपना खोज्न निस्किएको छु देश भनेको उज्यालो हो म उज्यालो खोज्न निस्किएको छु जुलुसमा हराएको छोरो खोज्दै अतासदेखि एउटी जस्तै सिउदोको सिन्दुर पखालिएको निरीय भाउजू जस्तै भगवान खोज्न निस्किएको एउटा भक्त जस्तै म देश खोज्न निस्किएको छु ओ नागरिक जोगाउनु ओ नागरिक जोगाउनु उम्रिनु अघि माटामा हामीले चराहरूले टिप्लान् उम्रिएपछि साँढेहरूले कुल्चेला फुले फले पछि बाँदरहरूले नाच्लान् मेरा प्रिय शहीदहरूको आदेश खोज्न निस्किएको छु ओ महाशय तपाईँले देख्नुभयो ओ माशय तपाईँले देख्नुभयो अन्यलको काला बादल र सेता कुहिरो बीच अलमलिएको मेरो देश खोज्न निस्किएको छु धन्यवाद मन्जु श्रीजी यहाँले त एकाडेमीमा कविता पढेर सोझै विराटनगर जानुभयो पुरस्कार प्राप्त गरिसकेपछि म कविता वाचन गरेर एकाडेमीबाट विराटनगर आइसकेको थिएँ र पनि मलाई विराटनगर फोन गरेर यहाँहरूले यो कविता सुनाउन भन्नुभएको थियो यहाँहरूलाई धन्यवाद यो रेडियो नेपाललाई धन्यवाद रमेश सरलाई धन्यवाद मैले आज यहाँ आएर कविता सुनाउन पाउनु भएको म असाध्यै खुसी छु मैले एकपल्टको यो कविता महोत्सवमा तृतीय स्थान हासिल गरेको छु म अत्यन्त खुसी छु योभन्दा अगाडि पनि म कविता वाचनका लागि एकदेमीले छानेको थिएँ र गएको थिएँ त्यतिखेर पनि मैले कविता वाचन गर्नलाई काठमाडौँ गएर कविता वाचन गरेर आएको हुँदै म दोस्रोचोटि छानिएको हुँ मलाई अत्यन्त खुसी लागेको छ मेरो एकतिस वर्षको कविता यात्रामा मैले यतिखेर पुरस्कृत हुन पाउँदाको खुसी असाध्य खुसी लागेको छ यस वर्षको राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई हामीले सुनिराखेका छौँ आजको उद्घारमा मणिराज सिंह उहाँ प्रथम हुनुभएको थियो पूर्व लमशालद्वितीय असीम सागर त्रिलोचन आचार्य और मंजू श्री गिरी तृतीय होने मैले थी पांच जना बीवाद वर्ष को एक पटक असार नौ गते राष्ट्रीय कविता महोत्सव लना जुन उद्देश्य राखेको छ एकाडेमीले एकाडेमीले सोचे जस्तो प्रतियोगिताहरू भइराखेको पाउनु भएको छ कि छैन एकाडेमीले सोचे जस्तो छ छैन त्यो अर्को कुरो हो तर कविहरूमा एउटा भित्रीबाटै उत्सवको चाहिँ माहौल चाहिँ हुन्छ चा। मैले पाँच पल्ट दिइरहेको पाँचपल्ट सेलेक्सनमा परेर केही नहुने तर पनि दिइराख्ने त्यो एउटा चाहिँ उत्कण्ठ दस पन्ध्र वर्ष अगाडि चार सय पाँच सय हजार पन्ध्र सय सम्मको हजारसम्मको सहभागिता हुन्थ्यो यो सहभागिता किन घट्दै गएको जस्तै गत साल त सहयोगको हाराडीमा थियो भन्ने सुनिन्छ होइन यसपालि तीन सय हो त्यसकारण बढ्ने चाहिँ लक्षण चाहिँ देखिएको छ हारहारी त यस्तै हो प्रतियोगिता हो सबैलाई चित्त बुझ्दैन केही रिसाउँछन् तर पनि अर्को भाग लिन्छन् एउटा आकर्षण छ यो राष्ट्रिय कविता महोत्सव हो नेपालमा गरिने सरकारी स्तरको सबभन्दा ठूलो र सबभन्दा महत्व साथ गरिने प्रतियोगिता हो यसमा चाहिँ नयाँ कविहरू आउँदै जानुहुन्छ जो निराश हुनुहुन्छ विरोध गर्नुहुन्छ तिनीहरू बिस्तारै जानुहुन्छ पाखा लाग्नुहुन्छ तर यसको आकर्षण चाहिँ छ चा, र यसको महत्व छ त्यही बुझेर मैले पनि भाग लिएको हो अहिलेसम्म अभिव्यक्तिको अर्को माध्यम उद्गार उद्गार उद्गार यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुनून् नेता प्राध्यापक र कविहरूले सुनन् इतिहासको प्रत्येक आन्दोलनले सुनोस्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 श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरङ्गमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा यस वर्षको राष्ट्रिय कविता महोत्सवमा पुरस्थित कविहरूलाई सुनिराख्नु भएको छ पाँचैजना कविहरूका कविता पनि हामीले सुन्यौ र यहाँहरूको अभिमत पनि जे जस्तो थियो त्यस्तै राख्यौं यहाँहरूलाई घर देश परदेश आज संसारभरि सुनेर बस्ने रेडियो नेपालका श्रोताहरू हुनुहुन्छ यहाँहरूका आफ्ना आफन्त होला उहाँहरूलाई केही भन्नु त छ नि पुरस्कार पाएका कविहरूको तर्फबाट भाग लियो यसपल्ट म पुरस्कृत भए खुसी लाग्यो यसरी सुनेर मलाई चाहिँ म पुरस्कृत भएकोमा बधाई दिनु भएकोमा सबैलाई म हृदयबाट नै आभार व्यक्त गर्दछु र केही साथीहरूले साथीहरूले अलिक विरोध जनाउनु भएको छ त्यो कुरालाई पनि मैले मनन गरेको छु र आगामी दिनमा त्यस्ता कुराहरूबाट पनि म सकेसम्म बच्ने प्रयास गर्नेछु र झनझन राम्रो गर्दै जानेछु सबैको चित्त बुझाउन नसके पनि धेरैको चित्त बुझाउने कोसिस गर्ने को, गर्नेछु मेरो विधा भनेको कविता नै हो मैं छा कविता को किताब मात्र मिख्या जीवनी सातवटा किताब छा तो कविता मात्र कविता नहीं मेरो जीवन हो भापनी हो रहा इस पुरस्कार मंतुष्ट छू अब यो एउटा प्रक्रिया हो विरोध पनि हुन्छ समर्थन पनि हुन्छ मैले चाहिँ त्यसलाई स्वाभाविक रूपमा लिएको छु अघिल्लो वर्ष पुरस्कृत भएन भनेर रोइ कराई गरेर एकाडेमीलाई त थानाम गाली गर्नेहरू पनि छन् यो वर्ष पुरस्कृत भएन भनेर गाली गर्ने पनि छन् र फेरि ती कविहरू नै कविता बुझाइ छन् त्यसकारण कविहरूले एउटा चाहिँ के गर्नुहुँदैन कविताको हुर्मत लिने काम कहिले पनि गर्नुहुँदैन एकाडेमीलाई गाली गर्नु एकाडेमीका कमी कमजोरी माथि औंला उठाउनु जायज हो व्यक्तिमाथि औँला उठाउनु पनि जाज हो तर कवितामाथि कहिले पनि औँला उठाउनु हुँदैन भन्ने मलाई लाग्छ तुलनात्मक रूपमा कोही कविता कमजोर हुन्छन् कोही कविता शक्तिशाली हुन्छन् कसैलाई कस्तो खालको कविता मनपर्छ कसैलाई कस्तो खालको कविता मनपर्छ तर आफू पुरस्कृत हुँदैमा आफ्ना मान्छे आफ्ना नजिकका मान्छे पुरस्कृत हुँदैमा चाहिँ राम्रो र आफ्नामा आफूले चाहेको मान्छे आफू आफू अनुकूलको नतिजा आउँदा चाहिँ एकाडेमीको कविता प्रतियोगिता गलत भन्ने प्रवृत्ति चाहिँ हामी सबैले त्याग्नुपर्छ म पनि विगत बाह्र तेह्र वर्षदेखि एकाडेमीको प्रतियोगितामा भाग लिइरहेको छु मैले आजको दिनसम्म एकाडेमीले कविता प्रतियोगितामा यस्तो खालको कविता पुरस्कृत गर्यो भनेर मैले आजसम्म विरोध गरेको मैले प्रवृत्तिको विरोध गराएको छु अघिल्ला पहिला पहिलाका वर्षहरूमा चाहिँ धेरै अगाडिदेखि नै नतिजाहरू सार्वजनिक हुन्थे निर्णायकहरू सार्वजनिक हुन्थे होइन ती कुराहरू क्रमशः घट्दै गएका छन् तर केही कमी कमजोरीहरू छन् हामीले ती कमजोरीहरूलाई चाहिँ चाहिँ प्रति चाहिँ एकाडेमीलाई सचेत गराउन सकिन्छ भन्ने मलाई लाग्छ जस्तो हिजो दरबारले चाहिँ सुरु गरेको कविता प्रतियोगितामा दरबारमा लिएर गएर कविहरूलाई पुरस्कृत गरिन्थ्यो अहिले गणतन्त्रमा पनि त्यही परिपाटी एकाडेमीले अङ्गालिरहेको छ त्यो गलत हो किनभने चाहिँ शीतल निवासमा लगेर कविहरूलाई पुरस्कृत गर्ने होइन एकाडेमी भनेको प्राकृतिक थल हो एकाडेमीमा लिएर आएर चाहिँ राष्ट्रका प्रमुखहरू रा रा जो जनताका छोराछोरी प्रमुख भए हुने छन् उहाँहरूलाई चाहिँ एकाडेमीमा लिएर आएर पुरस्कृत कविहरूलाई एकाडेमीले कविताको पुरस्कार दियोस् भन्ने मेरो चाहना हो र त्यस्ता कुराहरूमा चाहिँ हामीले एकाडेमीलाई घस घच्याउनुपर्छ जस्तो लाग्छ यो विरोध र समर्थनका कुरा आफ्नो ठाउँमा छन् यो प्रजातन्त्र हो सबैले आफ्नो आफ्नो कुराहरू राख्न पाइन्छ लागेका कुराहरू भन्नुभयो त्यसमा केही फरक पर्दैन र खास गरी अब लेखाइमा हामी यो पुरस्कार पाउनलाई लेख्ने पुरस्कार नपाए नलेख्ने पुरस्कारका लागि चाहिँ कविता बुझाउने अरू बेला कविता नलेख्ने यो खालको कुरा हामीबाट हुँदैन हामी निरन्तर लेखिरहन्छौँ र हाम्रा श्रोताहरूले हाम्रा पाठकहरूले हामीले सधैँभरि हेरिराख्नु भएको छ कति कति लेखिरहेको छ र कुन स्तरका लेखिरहेको छ उहाँले अध्ययन गरिराख्नु भएको छ र त्यसरी अध्ययन गर्दै गर्दै गरिकन पनि यसरी एकाडेमीले आह्वान गरेको कविता प्रतियोगितामा कविता बुझाएर त्यसमा पुरस्कृत हुने अवसर प्राप्त गरेकोमा जस जसले मलाई धन्यवाद दिनु दिनुभएको छ बधाई दिनुभएको छ उहाँहरूप्रति म हार्दिक आभार व्यक्त गर्छु र मेरो लेखाइको निरन्तरता त्यो जारी रहनेछ चाहे त्यो छन्दमा लेखेर होस् अथवा छन्द नभएका कविताहरू लेखेर होस् म त्यो लेखिराखेको छु र निरन्तर रहनेछ असीमजी असी बधाई पाउनुभएको छु जस्तै म पनि छ वर्षदेखि भाग लिइरहेको छु र अहिलेसम्म मैले पुरस्कार पाइनँ भनेर कसैसँग गनगन गरेको इतिहास छैन कवि स्वयं सङ्गलो हुनुपर्छ समाजलाई सङ्ग्लो बनाउनु छ भने आफू स्वयं सङ्गलो हुनुपर्छ धमिलो मञ्चले समाजलाई सङ्ग्लो बनाउन सकिन्न भन्ने मेरो विचार हो सुन्दर सुन्दर विचार अनि त्यसकारण यो प्रज्ञामा मानिस आकर्षण किन घट्दो छ भन्ने विषयमा केही तथा कर... कमी कमजोरीहरू अवश्य छन् र होलान। ती कमी कमजोरीहरूलाई सुधार्दै लग्यो भने आगामी आगामी दिनमा यसको आकर्षण फेरि बढ्न सक्छ यसमा कुनै दुई मत छैन र सड़कमा तरकारी बेच्ने कवि भनेर जुन किसिमको अलिकति सङ्कीर्ताले कतिले हेर्ने पनि गरेका छन् मलाई गर्व लाग्छ सौदी र कतारमा गएर झाडु लाउनुभन्दा आफ्नो सड़क पेटीमा आफ्नै देशको लागि केही गर्छु भन्नु मेरो लागि ठुलो गर्वको कुरो यसमा कुनै मलाई सङ्कीर्णता छैन राम्रो कुरा हो म यसमा गर्व गर्छु त्यसकारण यति म अहिले पुरस्कृत भएकोमा धेरै जिम्मेवारी बोध गरेको छु अझ उत्कृष्ट भावी दिनमा राम्रो कविता लेख्ने जिम्मेवारी मलाई थपिएको छ र मलाई बधा बधाई तथा शुभकामना दिनुहुने सम्पूर्ण सम्पूर्णलाई मेरो धन्यवाद श्रोताहरू आजको उद्घारमा रहनुभयो यस वर्षको राष्ट्रिय कविता महोत्सवमा प्रसृत कविहरू सबै कविहरूलाई पुनः हार्दिक बधाई दिँदै आजको कार्यक्रम उद्गारबाट प्राविधिक साथी मिनर्वा वजाचार्य र म रमेश पौड़ेल पनि विदा नमस्कार